नमस्कार अनि शुभ प्रभात बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको अर्को नवीन श्रृङ्खलाबाट अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच र इन्टरनेट अनलाइनमा रेडियो अर्पण पनि विश्वभर कार्यक्रम शुभ बिहानीमा रहेर हामी तपाईँलाई विविध जानकारीहरू प्रस्तुत गर्ने गर्छौँ र कर आज पनि विविध जानकारीहरू प्रस्तुत गर्नको लागि प्राविधिक मित्र रिजनसङ्घीय आवाजबाट सममा रहेर हामीले तपाईँलाई आजको पञ्चाङ्ग राशिफल त्यसै गरी रेडियो अर्पण एक सय चार थलो मास मेगाहरसबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले नै पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौँ कार्यक्रमको थालन गरौजल नेपाल सन जुलाई जग्गा कारोबारको समय रहेको देखिन्छ रचनात्मक काम बन्ने देखिन्छ राम्रो समाचार आउने खालको समय पनि रहेको छ आर्थिक उन्नति हुने खालको दिन पनि देखिन्छ मिथुन राशि हुने तपाईँको लागि एकदम रमाइलो दिन आएको देखिन्छ केही नयाँ काम गरी हाल्ने वातावरण बन्न अलिक कठिनै रहँदैछ केही गर्दा विचार गर्नुहोला कर्कट राशि हुने तपाईँको लागि त्यति राम्रो समय रहेको देखिन्न मन चिन्तित रहने खालको दिन पनि केही गरी हाल्ने वातावरण बन्न अलिक कठिन रहनेछ धैर्य र समयमित हुनुभयो भने राम्रो हुनेछ सिंह राशि हुने तपाईँको लागि साहित्य सृजनामा लाग्ने खालको समय आएको देखिन्छ तपाईँले गर्नुभएको कामको सही नतिजा आई लाग्ने समय पनि छ कन्या राशि हुने तपाईँको लागि एकदम उमङ्ग र फुर्तिलो हुने देखिन्छ खेलकुद तथा शारीरिक क्षेत्रतिर तपाईँको रुचि बढ्नेछ नयाँ कामको लागि नयाँ कामको थालनी हुने खालको समय पनि देखिन्छ तूला राशी। तूला राशी हुने दिन जागिरमा तपाईँको एकदमै प्रगति हुनेछ मनमुपको भावना पनि उत्पन्न राशि हुने तपाईँको लागि आजको दिन साम्य रहेको छ अधनु राशि हुने तपाईँको लागि आजको दिनमा सामाजिक दायित्व थपिने खालको समय देखिन्छ सरकारको दायित्वबाट वञ्चित हुन कठिन हुने खालको समय पनि मकर राशि हुने तपाईँको लागि व्यापारबाट पनि आफूले सोचे जस्तो नाफा लिन सक्नु होला भन्न सकिन्न आफू राम्रो गर्छु भने पनि अरूले नराम्रो सोच्नेछन् लागि कुनै कामको तत्काल नतिजा नखोज्नुहोला तपाईँको आफ्नै मित्रसँग चर्को विवाद पर्न सक्छु सावधानी अपनाउनु राम्रोमा मिन राशि हुने तपाईँको लागि अरूलाई दान गर्दा आफ्नो समय बितेको थाहा पत्तो नै हुने छैन अरूको सहयोगमा तपाईँको अति आवश्यक काम बन्ने देखिन्छ उपहार प्राप्त हुनेछ यो त रह्यो तपाईँको राशिफल वास्तवमा बाह्र राशिफलले जे जसो भने पनि हामी सही तरिकाबाट आफ्नो कामलाई अगाडि बढायो भने हो। रेजन अब बाट हो उन्नाइस घंटे तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुन्नु भएको छ यस लगतै कृषि सुरकार सुन्न सक्नुहुनेछ बजे बजेसम्म सहकर्मी ध्रुव खनालको साथमा बजे को साथ समय हो ट्राफिक खबर ट्राफिक खबर लगतै हाउसफुल कमेडी हा। सो सुन्न सक्नुहुनेछ नौ बजेसम्म नौ बजेको समय हो नेपाली समाचार र नेपालवाडी समाचार ने समा लगतै लोकझंकार सुन्न सक्नुहुनेछ दस बजेसम्म दस बजेको समय हो अर्पण समाचार अर्पण समाचार लगतै नयाँ नेपाली फिल्म गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै जस्टबाट इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजीसम्म बाह्र बजेको समय नेपालवाणी समाचारको नेपालवाणी समाचार स्वकीय लगतै ननिस्ट त बलिउड एक बजेसम्म सुन्न सक्नुहुनेछ र एक बजेको समयमा तपाईँलाई अर्पण खबर सुन्न सक्नुहुनेछ अर्पण खबर लगतै अफलाइन चोइस दुई बजेसम्म सुन्न सक्नुहुनेछ भने दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै अर्पण समर्पण सुन्न सक्नुहुनेछ तपाईँले तिन बजेसम्म तिन बजेको समय हो नेपालवाडी समाचारको नेपालवाणी समाचार लगतै लभ स्टुन सुन्न सक्नुहुनेछ चार बजेसम्म चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै रोजाइमा लोक भाँका तपाईँले पाँच बजेसम्म सुन्न सक्नुहुनेछ पाँच बजेको समय हो अर्पण बुलेटिनको अर्पण बुलेटिन लगतै तपाईँले पाँच तिसदेखि छ बजीसम्म देश विदेश सुन्न सक्नुहुनेछ छ बजेको समय हो नेपाल बाणी समाचारको छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सात बजेको समय हो अर्पण शुभ साँझको साईराम परिचयले प्रायोजन गरेको छ त्यसै गरी साथीस्तो खेड भइसम्म तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ सिआइएन साझ खबर मार्फत र आठ बजेको समय हो नेपाल बाड़ी नेपाली समाचारको आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सेवा बीबीसी नेपाली सेवा लगतै तपाईँले उज्यालो नाइन्ट नेटवर्कबाट श्रोती सम्वेक सुन्न सक्नुहुनेछ दस बजेको समय हो नेपाल एफएम समाचार नेपाल एफएम समाचार काठमाडौँबाट एघार बजीसम्म सुन्न सक्नुहुनेछ बेलुकी एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिनेछौँ भोलि बिहान चार बजी तपाईँको मासमा प्रबुसन माला सँगसँगै उपस्थित हुने गर्छौँ पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभाव मार्फत सुन्न सक्नुहुनेछ सिआईएन साझ खबरको सिआईएन साझ खबर लगतै तपाईँले छत्तिसदेखि सात बजीसम्म बाढी बहल सुन सक्नुहुनेछ नेपाली रेडियो नेटवर्कबाट त्यसै गरी सात बजेको समयमा तपाईँले हामीलाई सुन सक्नुहुनेछ भी भी गर्दा शुभ बिहानीन आज जति पनि साथीहरूको जन्मदिन भएको छ तपाईँ सम्पूर्णलाई चाहन्छु ल हजूर हमी अर्मा सम्धि सम्दी होने भय केटाकेटी एक अर् मन पाई हा अब किला गहना को अर्डर करे